ुपला गेरा होइन प्रणाशा, एकलाई भास्नावा, लाई मी धुर्लाशा, आमारा बुर्मा भुले मा, मेरे नामा तेरे खनो है तो दिरमा, आया, सकौ मेराई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 cat to time